विशाल चरा को जिउमा बसेर त्यो बिरानो टापुबाट बाहिरिरहेका जुजुमान आकाशमा उड्नुको मजा लिँदै थिए समय बित्दै गयो र कण्डोर उड्दाको संगीतमय वातावरणले उनलाई निन्द्राले झप्पै पार्यो कण्डोरको जिउमा सुत्दा सुत्दै एउटा सपना देखे कि उनी एउटा साङ्गोरो गल्लीमा दौडिरहेका थिए र कालो लुगा लगाएका गाडहरूले कुकुरसहित उनलाई लखेटिरहेका थिए ए बदमास ए नगन्तुक पख तिनी करा डर उनको छाती टक्क फुड़ो रश हड़ो कठिन संग खुटा चलाई रहे तिनी बीचवा एकजना मं निन् उन्लिता तिनले गजींद मोटामोटा औलाजुमान को घाटी में पकड़ना लगे थो जुजुमान, जुजुमान ललिता ने स्वां सुहां आवाज समेत सुनी रह थे बेला उन्नी निंद्राट भिउे त्यो चराको बाक्लो व्वाखलाई बेसरी समात्दै जुजुमानले आफैलाई सोधे केही बेर पछि उनीहरू एउटा चिर परिचित तटमा ओर्लिए त्यहाँ त्यो वार्डले उनलाई केही निर्देशनहरू दिए अब यो तटै तट नछोडिकन तिमी अगाडि जाऊ अलि पर उत्तरतर्फ मोड र त्यहाँ तिमीले खोजेका कुरा पाउनेछौ टाढासम्म बाक्लो घाँसका गुच्छाहरू त्यो खैरो बालुवामाथि हल्रहेका थिए समुद्रको पानी खैरो अनि चिसो थियो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 उनका आंखा आश्चर्य ठूला उनले भले छोरा घर देखे। जुजु, मेरो छोरा तिमी गएका क्यों उनको स्वर भान्सा में भाड़ा मच्छी श्रीमती बोलाए हेर जूजू घर फर्को यो कल्ला जुजुमान किऊ अनि घर बाहिर आँगनमा आफ्नो छोरालाई देखेर खुसीले चिच्याइन् उनले जुजुमानलाई आफ्नो अंगालोमा निक्कै बेर राखिन। र रा उनलाई अलि पछाडी धकेलेर रा राम्रोसँग नियालिन् र रा आफ्नो पछोराले हर्षका आँसु पुछििन् कहाँ थियो मेरो बाबु तिमी भोकाएका त छैनौ तिनले आफ्नो श्रीमानलाई भनिन् जाउ न पान्छामा केही बनाऊ जुजुका लागि पुनर्मिलनको उत्सवमा उनीहरू तीनैजना रमाए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 अर्को कोठाबाट आएको आगोको रापले उज्याला थिए छोरा तिमी अब ठूलो भएछौ उनको बुवाले भने उनले जुजुमानलाई बडो घुरेर हेरे र ठट्यौली पाराले भने छोरा अब तिमी फेरि तैरन्त त जाँदैनौ नि जान्नु बुबा जुजुमानले भने म अब यही बस्छु यहाँ गर्नका लागि धेरै कामहरू छन्